अहिले तपाई तेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा झाल धोका बनाउने मिस्त्री चाहिएको थियो कहाँ भन्ने होला साईराम फर्निचर उद्योगमा मेरो पनि छोरीको विवाहको लागि फर्निचर थियो साईराम फर्निचर उद्योगमा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 संपर्क साईराम फर्नीचर उद्योग रत्नगर थी आदर्श नगर टोल प्रोट्राइटर धनराज डला को टीफोन शून्य छप्पन्न पांच बैसठी आठ सौ पैंतीस मोबाइल अंठानब्बे पांच पचास बैसठी आठ सौ पैंतीस हार्दिक स्वागत गर्न चाहन्छु पन आज पनि यो मिठो धन सँगसँगै हामी आइसकेका छौँ अर्पण शुभ साँझको बसाइ लिएर तपाईँलाई भेट्नको लागि प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला अनि तपाईँको साथमा तपाईँ सँगै म प्रतीक्षा धुनबाट कि अर्पण शुभ साझको यो वाइ आइसकेछ साँझको सात पनि बजिसकेछ भनेर पक्कै पनि सात बजिसकेको छ अर्पण शुभ साझको यो, यो आज शा, पनि हामी तपाईँको माझमा उपस्थित भइसकेका छौँ र यो साँझको बेला एकैछिन भए पनि मिठा मिठा लुक भाकाहरूसँगै रमाइलो गरौँ तपाईँसँगै भलाको सारी गरौँ र तपाईँको दिनभरिको अथकाललाई पिरलाई एकैछिन भए पनि तपाईँ टाढा राखौँ यही उद्देश्यले नै कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय हरेक दिन आउँछौँ र करिब करिब आधी घन्टा तपाईँ सँगसँगै रहन्छौँ समय थोरै छ तैपनि तपाईँसँग धेरै रमाइलो गर्ने कोसिसमा हामी रहन्छौँ आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लैसा सयराम फर्निचर उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ मैले जानकारी पनि गराउनुपर्छ तपाईँलाई विवाहका लागि फर्निचरका सामग्रीहरू चाहिएको छ त्यस्तै गरी झाल ढुका बनाउने मिस्त्रीको खोजीमा हुनुहुन्छ तपाईँ त्यस्तै गरी दक्षता अनुभवी मिस्त्रीबाट तयार गरिएको तयारी झाल ढुक्काको चौकोस खापा पल्ला शुभविवाहको लागि शुभ लागि आवश्यक परेको छ फर्निचरहरू अफिसको लागि घुराएसी सजावटका लागि जुनसुकै आ... कामको लागि जुनसुकै प्रयोजनको लागि तपाईँलाई फर्निचरका सामानहरू आवश्यकता परेको छ भनेदेखि तपाईँले होला साईराम फर्निचर उद्योगलाई जुन रत्नगरतिर आदर्शनगर टोलमा रहेको छ प्रोभाइडर हुनुहुन्छ धनराज डल्लाकोटी मोबाइल नम्बर अन्ठानब्बे रहेको छ फोन नम्बर सुन्य छप्पन्न पाँच बैसठी फोन गर्नुहोस् र तपाईँलाई विशेष गरी फर्निचरका सामानहरू चाहिएको छ आकर्षक डिजाइनका फर्निचरका सामानहरू चाहिएको छ यो समयमा भनेदेखि तपाईँले सम्झिनै पर्छ साइरामा फर्निचर उद्योगलाई र यति बेला अर्पण सुब्बाको व्यवसायमा अब भने ढिला नगरीकन तपाईँसँग कुराकानी गर्छु थोरै तपाईँसँग कुराकानी गर्ने कोसिसमा छु र धेरै गीत सङ्गीत माझमा राख्छु यति बेला कोही साथी आइसक्नु भएको छ अँलाई स्वागत गर्छु नमस्कार! नाम? सुनिता! आइसक्नु के गर्नु अब रिजल्ट पनि आउने समय हुन हुन लाग्यो क्यारे है असारको पहिलो हप्तामा ठिकै छ बेस्ट अफ एक्जाम राम्रो भएको छ भने राम्रो आवस् तपाईँलाई मेरो अग्रिम रूपमा शुभकामना छ भन्नु नभुल्नुहोला सम्झिनु अनि कन्टेक्टरको विष्णु राईलाई हो लिम्बु अनि सुभाष राईलाई हजुर अनि मेरो साथीहरू सम्पूर्णलाई अनि मेरो फेमिलीलाई मलाई चिनी नचिने सम्पूर्णलाई हुन्छ कार्यक्रममा आउनुको खुसी लाग्यो खाउँदै गर्नु होला है यसरी माया गरिराख्नु होला है भइहाल्छ नि ल नमस्कार नमस्कार सुनिताजी आउनु भएको थिएँ यति बेला कुम्रुजबाट भन्दै हुनुहुन्थ्यो र अर्पण सुब्बा व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ फोन प्रयास पनि गरिराख्नु भएको छ मैले अनुमान गरिसकेको छु मेरो अनुमान पक्कै पनि सही छ यो पनि मलाई विश्वास छ र फोन प्रयास गर्नुहोस् दुईवटा बाटो तपाईँकै लागि खुलासा पक्कै पनि लाग्छ फोन शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच त्रिसठी छ यति बेला कोही साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार रमाइलोसँग बस्नुहोस् राम्रोसँग बस्नुहोस् आफ्नो अलिकति गर्मी बढिया छ सबैतिर अनि आज प्रकृतिजीले सम्झिने चाहिँ पुष्पा खुसी लाग्यो अहिले पनि विधा हुन्छ है नमस्कार प्रकृतिजी हुनुहुन्थ्यो यति बेला पर्सादेखि आउनु भएको थियो र अर्को साथी पनि हुनुजीले सारा गरिसक्नु भएको छ कुरा नगर्न मैले पक्कै पनि सक्दिनँ भने एउटा मिठो भाग हामी मिठ तपाईँको माझमा राख्नेछौँ के छ सविताजीको एकदम ठिक छ अनि कठारतिर पानी पर्यो कि परेन आज शीतल भएको छ है ल ठिकै छ कोठारमा शीतल भएको भएर होला यता पनि कस्तो शीतल भइरहेको छ अनि खानपिन भयो कि भएको छैन भएको छैन हाम्रो पनि भएको छैन विष्णुजीको पनि भएको छैन मेरो पनि भएको छैन र आज पनि आउनु भएको छ कसलाई सम्झिनु साथीहरू सम्पूर्णको लागि अनि विशेष गरी म आफ्नो हुन्छ आउँदै गर्नुहोला राम्रोसँग बस्नुहोस् है ल नमस्कार सविताजी हुनुहुन्थ्यो यति बेला कठारदेखि आउनु भएको थियो र अर्पण सुबसाजको आजको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउँदै गर्नुहोस् दुईवटा बाटो एउटा मात्रै होइन दुईवटा बाटो छ तपाईँको फोन सजिलै लाग्छ शून्य छपन्न पाँच र शून्य छप्पन्न पाँच त्रिसठी छ फोन प्रयास गर्दै गर्नुहोस् यो बिचमा एउटा निकै नै मिठो भाका भर्खरै बजारमा आएको भाका हो तपाईँलाई निकै नै मनपर्छ यति बेला तपाईँको माझमा राख्न चाहन्छु आउँछु आउँदैन छुमा देख्न पाउँदिन मर नि भाइ माता फेटुने सकियो बता आउँछ भाउदिन निर्माया आउँछ आउँदिन उसै मर छुमाया देख्न पाउँदिन लेखना पाउँदैन पर सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थप्लु पाँच वैज्ञासमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डट रेडियो अर्पण कम लगइन गरेर पनि विश्वको जुन सुनाबाट सुनिराख्नु भएको छ र तपाईँलाई पनि आउन मन लागेको छ यो साँझको बेला एकैछिन भए पनि हामीसँगै रमाइलो गर्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र फर्निचर उद्योगले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी गराइराखेको छु तपाईँलाई फर्निचरका सामानहरू चाहिएको छ सा भने तपाईँले सधैँ सम्झिनुहोला साइराम फर्निचर उद्योगलाई र यति बेला भने कोही साथी आइसक्नु भएको छ साँझको व्यवसायमा म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट हुनु के गर्दैन ठिक छ फुर्सदसँग बनाउनु फुर्सदमा खाने साँझको बेला के को हतार छ र है छैन के तर गर्मी छ होइन हजुर मसमिका सुनल हुनुहुन्छ मेरो उसलाई सम्झिन्छु त्यहाँ मेरो बाबामा ईश्वरी बिच भन्ने सम्पूर्ण सम्पूर्ण साथीहरूलाई विशेष हजुर है फेरि हजुर हस् नमस्कार नमस्कार मन आउन कोही साथीलाई स्वागत गर्छु हजुर नमस्कार, नमस्कार। बदन अधिकारी बादन अब हाम्रो बदनजी व्यस्त हुन थाल्नु भएको छ स्कुलले माया नै मार्न खोज्नु भएको दनजी हुनुहुन्थ्यो यति बेला चैनपुरदेखिको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ जानकारी गराइ राखेको छु साईराम फर्निचर उद्योगको बारेमा चिपाङ सती भएको छ तै पनि सघाउनु पर्यो नि फुर्सद भएको बेलामा स्कुल कलेज नगएको बेलामा है अनि अर्पुबाजी सम्झिनुहुन्छ अनि यहाँ घरमा हुनुहुन्छ मम्मी बुवा भाउजू सानो नानी हुनुहुन्छ भदेनीको लागि अनि मलाई निर्मला भनेर चिन्नु न सम्पूर्णको लागि र विशेष गरी जनमको लागि आउँदै गर्नु होला है त हुन्छ नमस्कार नमस्ते निर्मलाजी आउनु भएको थियो यति बेला डर्पण सुब्बस आजको व्यवसायमा फेरि पनि हाफ स्टोभ्यूमा निकै नै मिठो भाका बज्न थालिसकेको छ एकैछिन थोरै यो भाकालाई अगाडि जोड्छु त्यस पछाडि फेरि आउनेछु कि जो आज सम्म समुरी जाऊ भेटना ची तीस पारी उनको बस्ती मे उला भाकिन की कठिन आज सम्मे जम भेटना मी तीस पारी उनको बस्ती म गरेको कार्यक्रम अनि तपाईँलाई विवाहको लागि फर्निचरका सामग्रीहरू चाहिएको छ भनेदेखि तपाईँले सम्झिनु होला साईराम फर्निचर उद्योगलाई त्यस्तै गरी झालडु बनाउने मिस्त्रीहरूको तपाईँ खोजीमा हुनुहुन्छ भने त्यसको लागि पनि तपाईँले सम्झिनै पर्छ साईराम फर्निचर उद्योगलाई राज तपाईलाई तपाईँलाई दक्ष तथा अनुभवी मिस्त्रीबाट तयार गरिएको तयारी झाल ढुकाको चौकुस खापा पल्ला त्यस्तै गरी शुभ कार्यको लागि आवश्यक पनि फर्निचर अफिसका लागि घरैसी सजावटका लागि आकर्षक डिजाइनका फर्निचरहरू चाहिएको छ भने तपाईँहरूले सधैँ सम्झिनुहोला साईराम फर्निचर उद्योगलाई जुन रत्नगर तेह्र आदर्शनगर टोलमा रहेको छ प्रो प्राइटर हुनुहुन्छ धनुराज फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी आठ सय मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी आठ सय पैँतिस रहेको छ एकपटक फोन गर्नुहोस् र तपाईँहरूलाई फर्निचरका सामानहरू चाहिएको छ भने एकपटक अवश्य जानुहोला साईराम फर्निचर उद्योगमा र यति बेला अरूपण शुभ सहाजको व्यवसायमा साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो आहा को छाती हुनुहुन्छ लाइनमा हजुर नमस्कार हजुर दि नमस्ते कबाट को बलदै हुनुहुन्छ म कोराकदेखि शान्ति कोराकदेखि शान्ति के छ शान्ति हालखबर एकदम ठीक छ दिन शान्तिन भयो कि भासैला कान्टिंग भएको छैन दि हजुरको भयो मेरो पनि भएको छैन कसरी हुने र कार्यक्रम नसके पछी दाइ र अफटाफट सबै साथमा कार्यक्रम सकेर जाने कुरा पनि भएन हो कि हैन अनि हाम्रो शान्तिजीहरूसँग कुराकानी गर्नै पर्यो शान्तिजी कति बेला आउनुहुन्छ भनेर पर्खेर बसेको थियो अब चाहिँ एकैछिन पछाडि अनि के छ सबै ठिक छ तपाईँहरूको ठिक छ भने हाम्रो सधैँ ठिक रहन्छ र तपाईँहरू ठिक छ भन्नुभयो भने हामीलाई पनि खुसी लाग्छ शान्ति हुन्छ शान्तिजी बिदा हुन्छ है नमस्कार शान्तिजी हुनुहुन्थ्यो यति बेला र रा भर्खरै राज्य पनि भित्र छिरिसक्नु भएको भर्खरै देखेँ मैले पनि राजुले इसारा गरिसक्नुभयो कोही साथी खोलो हुन्छ है भनेर म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ 10 बाट अनि अनि भइसक्यो तर खाना चाहिँ हुन्छ किरणजी नजिकै हुनु भएको छ मम्मी मम्मीलाई पनि मेरो मिठो सम्झना आहाaile pani bidha hunu chha namaskar namaste uh hun kiran ji aunu bhayeko thiyo eti bela ranapadaswaat rorpun samasash ko udyogai ko hami lagbhag ant maai pugna lagisakya chhau koi sate honu hunchha bhannai sara milira chha ma uhalai swagat garchu namaskar hello namaskar hajur kamati ko bolde hunu chha hajur ma makwanpur bata santochepang makwanpur bata santochepang hajur santaji hajur ke sadhai ko hal khabar अनि? आहा, राजको पनि मेरो भनिदिनुहोस् है भन्दै हुनुहुन्छ मेरो पनि एकदम सबैजनाको ठिक ठाक छ अनि आजको कथा सम्झिनुहुन्छ कार्यक्रम मार्फत लगभग अन्तमा पनि आइपुग्न लागिसकेका छौ हजुरलाई रुष्टि चेपाङ र दिकमान चेपाङ मसिला चेपाङ चौरीमा चेपाङ र के पविन्द्र चेपाङ र मलाई सन्त चेपाङ भनेर चिन्ने नतिमे सम्पूर्णलाई सुनाउन चाहन्छु दिदी जी हुन्छु सन्तजी हुनुहुन्थ्यो र अर्पण शुभसाजको व्यवसायको हामी लगभग अन्तमा आइसकेका छौँ अब भने तपाईँबाट छुटिनु पनि पर्छ है तिनजेलसम्म तपाईँले अर्पण शुभ साझको साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यसै इन्टरनेट अनलाइनबाट पनि हामीलाई साथ दिनुभयो डब्लु डब्लु अर्पण डट कम लगइन गरेर तपाईँप्रति पनि आभारी छु र विशेष विशेष आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुहुने तपाईँप्रति आज कार्यक्रममा आउनुभएको थियो सुनिताजी कुम्रोजबाट प्रकृतिजी हुनुहुन्थ्यो पर्साबाट त्यस्तै गरी सविता कठारबाट ईश्वरी कुम्रोजबाट बदन चैनपुरबाट निर्मला शक्तिपुरबाट शान्तिजी हुनुहुन्थ्यो कुराकबाट किरणजी आउनुभएको थियो रणपा दसबाट र अन्तमा सन्तजी आउनुभएको थियो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिन्छु र फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु र यतिजीसम्मको प्राविधिक साथको लागि प्राविधिक मित्र दुवै विष्णु र राजलाई पनि धेरै धेरै पन धन्यवाद दिँदै अर्पण शुभ साहजको आजको यो विषयबाट म प्रतीक्षा पनि विदा हुन्छु नमस्कार सम्झिँदा नि थर थरी झनका कति रुम्लामा हो छटपटिँदै थर्पिँदै कति रुम लामा मन्द कल्पना गर्दा यदि तिमले छोड्यौ भने कस्तो घुम्ला भा कस्तो लामा यदि तिमले छोड्यौ भने कस्तो घुम्ला भा कस्तो लामा परे साती पासो लाएर नति रुङ्गामा हो छटपटिँदै तर्पिँदै कति रुङ ला मन्द कल्पना गर्दा यदि तिमरे भने। कस्तो रुमला म कस्तोला मारे सत्य पास लाए रे कति रुमला मो छटपटी तर्पिंद कति रुमला मन कल्पना गर्दा ने यदि तिम्रो छोड्यौ भने कस्तो हुम् कस्तो यदि तिम्रो छोड्यौ भने कस्तो हुम् कस्तो